भगवान ब्रामनको बडा सुन्दर मेखला धारण गरिएको थियो जनै सुशोभित थियो कण्ठमा अनि जटा थिए बडा सुन्दर लागने, माया माणवकम हरिम धास्तम भगवान् कहाँ त्यति सानो रूपमा आँट्ने हो र तर उहाँले लिलाले त्यस्तो रूप बनाउनु भएको थियो त्यस्तो परम श्रद्धेय रूप भगवान ब्रामनको देखेर बलि महाराज प्रमोदित भए यजमान प्रमोदित हो दर्शनीयम रूपानुरूपा भयवम तस्मै आसन माण बटु हे वामन बटु पाल्नुहोस् पाल्नुहोस् हाम्रो घरलाई महललाई सम्पूर्ण क्षेत्रलाई पावन बनाइदिनुहोस् भन्दै बलि महाराजले आएर लिएर जानुभयो भित्र र त्यसपछि उच्च आसनमा विराजन मान गराएर भगवान श्री बामनको चरणोदक लिनुभयो बलिमहाराजले तत्पाद शौचम जनकल्म साह सधर्मविद मुर्धा सु मङ्गलम यद देवे गिरी उदिर द जुन प्रभु श्री हरिका चरण कमलको चरणोदकलाई गङ्गाजीको रूपमा भगवान सदा शिव शङ्कर सदा मस्तकमा धारण गर्नुहुन्छ जटाझुटमा हो त्यस्तो भगवानको चरणोदक बलिमहाराजले पनि आचमन पनि गर्नुभयो शिरमा पनि छर्किनु भयो आफ्नो सारा महलका वरपरका क्षेत्रमा छर्किनु भयो यदेव देवो गिरी सन्द्रमा दधार मुर्धना परयाच अच भेस्तो सब स्वागतको सत्कारको सम्मानको पूजनको विधि सम्पन्न गरिसकेर बलि महाराज भन्न लाग्नुभयो हे बामन बटु बडो सौभाग्यले आज हजुर भिक्षा पात्र लिएर मेरो आँगनमा आइदिनु भयो स्वागतम ते नमस्तुभ्यम् ब्रह्मण किम करे के सेवा गर्नु पर्यो ब्रामन बटु औ भन्नुहोस् मलाई त साक्षात्छषि महर्षिहरूको तपस्या नै मूर्त रूप धारण गरेर हजुरको रूपमा मेरो सामु आइपुगेको छ अहिले आज मेरा पितृहरू तृप्त भए आज मेरो कुल पवित्र भयो आज मेरो यज्ञ देवतालाई हवन मिलो, जो हजुर मेरो अतिथि भनेर आँगनमा आइदिनु आज अग्निदेवहरूलाई पुरा आहुति मिलो हे द्विजात्म हजुरका चरण उदिने सौभाग्य पाएकोले म आज समस्त पापबाट मुक्त भएको छ त्यसो हुनाले यो भिक्षा पात्र लिएर आउनु भएको हुनाले केही न केही माग्नै आउनु भएको पक्कै दिल खोलेर माग्नु है ब्राह्मणबाट सानो कुरा नमाग्नु मसँग मैले यहाँ दिन नसक्ने भन्ने केही कुरा छैन यो कुरालाई मनमा राखेर रा, दिल खोलेर रा माग्नु भगवान् ब्राह्मणले भन्नुभयो भली महाराज हजुर त बहुत ठुलो परिवारका ठुला परिवारका जति पनि हुन्छन् नि गरिमामय परिवारका वंश परम्पराका त्यस्तालाई जहाँ पनि दिँदाखेरि सानो तेनो हिजो यस्तो दिए जस्तो गर्ने कहिले मनै हुँदैन खोलेर दिउँ दिउ खोलेर जति मागेको छ त्यसभन्दा बढ्दै दिऊ भन्ने भावना हुन्छ तर अहिले गहिले परिवारबाट आकार छन् भने आफू त चमडी फलै जल जा मगर दमडी न हिजाए कि भन्ने पनि हुन्छ त्यो पनि उनको निष्ठा होला अब गरिरहन् त्यस्तो निष्ठा गर्नेहरू महाराज अदाता वंशदोषण कर्मदोषा दरिद्रता कोई मान्छे बिल्कुल दान गर्न रुचि नराख्ने किन हुन्छ अरे भने वंश दोषेड गहिरे गहिरे भएको वंशहरूबाट त्यस्ता हुन्छ हजुर त महान वंशका जसका पिता महा प्रह्लादी जस्ता भक्त शिरोमणि जसका पिता बिरोचन महाराज जस्ता यशस्वि राजर्षी त्यस्ताको सन्तान हजुर त्यसो हजुरलाई दिल खोलेर माग्नुहोस् दिल खोलेर माग्नुहोस् भन्नुहुन्छ महाराज मलाई त धेरै चाहिएकै छैन मलाई त तिन पा जमिन बक्सोस् अर्थ केही चाहनु भन्या के भन्या महाराज ब्राह्मण बटु यो के बोलेको हजुरले यत्रो म कहाँ आएर तिन पाहु जमिन के बोले अहिले केही भएको छैन बित्या छैन सोच्नुहोस् पुनर्विचार गरेर भन्नुहोस् अलिक यसो सुन्दा पनि गौरव लाग्ने कुरा माग्नुहोस् के भने त्यो तिन पाहु जमिन विचार गर्नुहोस् फेरि मैले पुरै विचार गरेर बोले महाराज आग्रह नगर्नुहोस् मलाई यहाँभन्दा पर्तिर केही चाहिएकै छैन मलाई धेरै चाहिएकै छैन म त एउटा ऋषि हालक न हो यसो पलाटी मारो अगाडिपट्टि पञ्चपात्र आजमनी राखो यसो गरेर यति गर्नु पुग्ने भए त पुगेको नि मलाई यति जोइन या मन्दबाट त चाहिएकै छैन मलाई म धेरै किन मागौँ मा आग्रह नगर्नुहोस् महाराज हजुर त विशाल वंशका हुनाले धेरै लिइदिए हुन्थ्यो भन्ने ठानेर दिल खोलेर माग्नुहोस् दिल खोलेर माग्नुहोस् भन्नुहुन्छ मलाई धेरै चाहिएकै छैन मलाई यति दिए पुग्छ अनि कसका पाहुले त्यो बाबु महाराज यो के भन्नुभयो हजुरले मेरा आफ्नै बाहुले नै यही यिनै लुखोरे पाहुले तेन पाहु के मागे अझै विचार गर्नु न होइन महाराज हट नगर्नु यति दिए पुग्छ मलाई भन्नुभयो भगवान्ले त्यसपछि बलि महाराज अब हुन्छ त ठिक छ म तिन पाहु जमिन दिन्छु भनेर ठिकठाक पारेर सामग्रीहरू तिन पाहु जमिन दिने सङ्कल्प वाचन गर्ने तर्खर गर्न थाल्नुभयो बलिमहाराज विन्ध्या बलिमहारानी आउनुभयो स्वर्णको झारीमा जल खनाउन थाल्नुभयो पुष्पटुक्रा तन्दन अक्षत पुष्प हातमा लिएर संकल्प ली महाराज ओम् तत्स विष्णु विष्णु विष्णु श्रीमभगवरा प्रवर्तमान सकल जगत् प्रथमे परार्धे पद्पे मरीचे ब्रह्मण प्रपौत्राय महर्षिमरिचे पौत्राय कश्यपन्दनाय अदिपुत्राय बामन बट्टमी त्रिपदमिताम भूमिम धातु अहम सङ्कल्प वाचन चली चलिराखेका थियो उनीहरू श्वास मार फुवाफाँ गर्दै शुक्राचार्य दौर्दै आए रोका, रोका, बलि रोका, रोक पख अहिले नदेऊ तिन पाव जमिनलाई यिनलाई तिन पाव जमिन नदेऊ अरू त सबै मैले हजुरले भने मानेकै हो गुरुदेव यो दिन्छु भनेर सङ्कल्प गरिसकेको कुरा कसरी नदेऊ यो त दिन्छु नै तिन पाँच जमिन त दिएरै छोड्छु गुरुदेव बडा जान्ने भएर दिएरै छोड्छु दिएरै छोड्छु भन्छौँ तिमीलाई थाहा छु आएका छन् तिम्रो सामु याचक भनेर क्षणभरमा के को के गर्ने कर्तुम अकर्तुम अन्यथा कर्तुम इष्टे ती ईश्वर जे पनि चिताको कुरा गरेरै छोड्ने त्यस्ता आएका छन् विभिन्न माया विभिन्न लीलाले भरिएका तिमीले जानेकै छैन यिनलाई ए को त को गुरुदेव साक्षात् वैकुण्ठ नगवान नारायण त्यसो त अझ औ अहोभाग्य मेरो गुरुदेव प्रभु त्रिलोकीनाथलाई नै म स्वयं अतिथि बनार, केही दिन पाउँछु कत्रो ठुलो सौभाग्य मेरो म त धेरै छोड्छु गुरुदेव भनेर बलि महाराजले भन्नुभयो शुक्राचार्य मनाइ गर्दै रहेँ त्यतिकै संकल्प पुरा भयो दातुम अहम् सम्प्रदा दे भनेर वाक्य पुरा हुने ती सङ्कल्प गर्दा लिएका टुक्रा फुल अक्षतहरू भगवानका कर्कमलमा राखिदिनु पर्यो भनेर यसो लम्केको त कहाँ पुग्ने रूप थियो र भगवान्को भगवानले विराट रूप धारण गरिसक्नु एक पाहुले पातालसम्म अर्को पाहुले सत्यलोकसम्म ढाकिसक्नु भएको थियो भगवान् औ भगवान् भन्न थाल्नुभयो तिन पाहु जमिन दिने भने आएन महाराज खै त दुई पाहुले नै ढाकिहालो त्रिलोकी अब के दिन्छ यो तेस्रो पाहु कहाँ राखौँ महाराज त देखेर सौर रोमाञ्चित अनुभव गदगद अनुभव मसित जे थियो सबकुछ आज मैले प्रभुलाई अर्पण गर्न पाएँ भनेर भित्रभित्रै गद गद अब फेरि यो संसारमा यो चाहिँ मेरो यो चाहिँ तेरो भनेर छुट्याउने चिज पनि केही नरहने भयो म सम्पूर्ण रूपमा प्रभुको हुने भएँ भनेर भित्र भित्रै गद भएका महाराज बलिले सहरुकार भन्नुभयो साब्दी दीपकुला चलाम बसुमति आक्रम्य सप्तान्त मन्दम प्रादुर्भूत प्रभु यदि हजुरको पाहु तेस्रो पाहु राख्ने ठाउँ भएन भने यक्तको मस्तकमा राखिदिनु प्रभु कृपा मेरो मस्तकमै पाउ राखिदिनुहोस् भनेर शिर झुका प्रभुले त्रिलोक पावन जसका चरण कमलबाट जुन पावन चरण कमलबाट त्रिलोक पावन गंगा भग्दिन त्यस्तो त्रिलोक पावन चरण कमल बलि महाराजको मस्तकमा राखे गोवि Hare hare mahamaya jaya baaman din daya दिन दयाल गोवि हरे गोपाल हे भक्तवत्सल भगवानको बामन भगवान उपेन्द्र भगवान को, बडा आनन्द संस्कारले पुष्पवृष्टि गरे देवता ऋषि मुनिहरूले यसरी बलि महाराजलाई धन्य धन्य बनाइदिनु वो भगवान श्री बामनले यही पावन यसै पावन कथा प्रसङ्गसितै भगवानको भक्तवत्सलता बहुत मार्मिक रूपमा झल्केको छ अब भगवान् भन्नुहुन्छ बलि महाराज यो क्षेत्र छोडेर जाऊ तिम्रो राज्यभित्रको यो सम्पूर्ण क्षेत्र त मलाई दिइहाल्यो अब तिमीले यसको उपयोग गर्नुहुन्न आफ्नो लागि यो क्षेत्र अब तिम्रो भएन देवलोकको भयो अब एक बिन्दु रक्त कतै गिर्न नदिकन त्यत्रो सम्पूर्ण दानवहरूले हड्पेको देवलोकको सारा सम्पत्ति भगवानले जुटाइदिनु भयो देवलोकलाई कोही पनि अध्यक्ष छ कुनै संस्थाको त्यो अध्यक्षलाई मद्दत गर्न बस्नेलाई उपाध्यक्ष भनिन्छ नि सम्पूर्ण स्वर्गलोकका अध्यक्षको ऐसियतले है मालिकको हैसियतले देवराजेन्द्र थिए उनले मद्दत गर्न भगवान आउनु भएको हुनाले नाम रहे उपेन्द्र देवराज इन्द्र भगवान आफू चाहिँ उपेन्द्र उपेन्द्र भगवानको बामन भगवान यसरी जय जयकार भइराखेका थिए भगवान्ले आज्ञा भयो हे भली महाराज अब सुतल लोक जाऊ बडो समृद्ध सुखदायी लोक छ त्यहाँ सब प्रकारको आनन्दको अनुभूति तिमीले गर्नेछौ आफ्ना पिता म आफ्नो लाजीलाई समेत लिएर परिवार सहित तिमी जाऊ भलि महाराजले आँखाभरि हाँसो पारेर भन्नु प्रभु म त आजसम्म कसैले नपाएको सौभाग्यपूर्ण कृपा हजुरबाट पाएँ होला जस्तो लाग्छ हजुरको आज्ञा पालन गरेर म जान्छु हजुरको आज्ञाको परिपूर्तिको लागि सुतल लोकमा तर मेरो एउटा बिन्ती छ भगवान म सधैँ हजुरको दर्शन त्यहाँ पाउन सकौँला त्यो कृपा मलाई बक्सेला भगवान भगवानले भन्नुभयो भोलि जो एकपटक मेरो बन्द छ त्यो सधैँको लागि मेरो बन्द छ तिमी मलाई तिमी आफूलाई म प्रति आफ्नो ठान्छौ म भगवान्को हुँ भनेर ठान्छौ त्यस्तै मेरो लागि पनि तिमी मेरै हौ भन्ने भावना भइसक्यो तिमी मेरा हौ कहिल्यै तिमीले दुःख झेल्नु पर्दैन हेर म यो सृष्टिभरि जे पनि गर्न सक्छु तर एउटा कुरा गर्न सक्दिनँ मेरो भक्त प्रेमी भक्तहरूको झिन झिन प्रेमको डोरीलाई नमद छोड्न सक्छु नमद छोड्न झिनी झिनी प्रेम कि डोरी म से तोडिन छोडी nee nee jinee